नमस्कार कार्यक्रम तार्किक निष्कर्षको यो नयाँ अङ्कमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु कार्यक्रम तार्किक निष्कर्ष समाजमा रहेका विभिन्न सवालहरूमा बहस चलाउनका लागि शुरू गरिएको हो यस कार्यक्रमको अघिल्लो अङ्कमा हामीले गरिबी निवारणका लागि सिप सिकाउनु उपयुक्त हुन्छ कि रोजगार दिनु उपयुक्त हुन्छ भन्ने विषयमा बहस चलाएका थियौं यसै आजको अङ्कमा हामी नेपाली संचार माध्यममा वैदेशिक लगानी भित्राउनु जायत छ कि नाजायत छ भन्ने विषयमा बहस चलाउँदैछौ यस विषयमा बहस गर्नको लागि आज हामीसँग दोलखामा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारहरू हुनुहुन्छ नेपालमा दुई हजार बैसठी त्रिसठीमा भएको दोस्रो जनआन्दोलनपछि संचार क्षेत्रमा धेरै विकास भएको मानिन्छ त्यसअघि संचार प्रभावका लागि राज्यसँग भएका संचारका माध्यमहरू तथा शहरी क्षेत्रमा भएका केही संचार माध्यमहरू मात्रै थिए अहिले त्यो अवस्था फेरिएको छ संचार माध्यमका विभिन्न सवालहरूमा अध्ययन गर्दै आइरहेको संस्था मार्टिन चौतारीले दुई हजार प्रकाशित गरेको पुस्तक मीडिया अध्ययन छका अनुसार नेपालमा गत वर्षको कार्तिक महिनासम्म देशमा दुई सय एफएम रेडियोहरू सञ्चालनमा छन् त्यसै गरी चौधवटा टेलिभिजन प्रसारणमा आएका छन् उक्त पुस्तकमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष दुई छैसठी मा मात्रै आठ सय एकहत्तरवटा पत्रिकाहरू दर्ता भएका छन् यसलाई आधार मान्दा नेपालमा प्रत्येक दिन दुई भन्दा बढ़ी नयाँ पत्रिकाहरू शुरू हुने गर्छन् यसले नेपाली संचार माध्यममा लगानी बढ्दै गइरहेको देखाउँछ सरकारले दुई हजार मस्यौदा गरेको मीडिया नीतिमा संचार माध्यममा वैदेशिक मा लगानीलाई स्वीकार गर्ने कुरा उल्लेख गरेको छ यसै विषयमा केन्द्रित रहेर आजको कार्यक्रम तार्किक निष्कर्षमा हामीले छलफल चलाउँदैछौ विषय रहेको छ नेपाली संचार माध्यममा वैदेशिक लगानी प्रतिबन्ध गरिनुपर्छ यस विषयको पक्षमा बहस गर्दै हुनुहुन्छ लक्ष्मण फड्का र शम्भु गौतम विपक्षमा बहस गर्दै हुनुहुन्छ राजन शिवाकोटी र शेरबहादुर भुजेल र हामीसँग आमन्त्रित हुनुहुन्छ नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्दर तथा पत्रकार उद्धव पोखरेल अब हामी आजको बहस शुरू गर्छौं बहस शुरू गरौं लक्ष्मण खड्काबाट नेपाली संचार माध्यममा लगानी प्रतिबन्ध गरिनुपर्छ भन्ने तपाईँहरूको आधार कि विशेष गरी हामीले सबभन्दा पहिला वैदेशिक लगानीका विषयमा बहस गर्नुभन्दा अगाडि हाम्रो राष्ट्रियता हाम्रो पहिचान हाम्रो स्वाभिमानका कुरालाई चाहिँ अग्रपक्तिमा राख्नुपर्छ त्यसपछि मात्रै वैदेशिक लगानी र विदेशका कुराहरूको सवालमा हामी चाहिँ बहस केन्द्रित गर्न सक्छौ जहाँसम्म चाहिँ अब मिडियाहरूमा अथवा नेपालमा मीडिया सञ्चालन गर्ने सवालमा विदेशी लगानीको ढोका खोल्ने भन्ने कुरा छ त्यो चाहिँ तत्कालको लागि नेपालको सापेक्षतामा र नेपालको अहिलेको विद्यमान अवस्थामा विदेशी लगानीमा चाहिँ मीडिया सञ्चालन गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ र हुन त सरकारले अहिले पनि विदेशी केही डोनरहरूको सपोर्टमा अहिले मिडिया नीति फेरि पनि चाहिँ बाउन खोजिरहेको छ यो संर माध्यम सम्बन्धी निम्ति दुई हजार अडसट्ठीको मसुदा पनि अहिलेसम्म प्रस्तावित रूपमै रहेको छ त्यो पश्योधनमा पनि अब विदेशी लगानीको ढोका खुल्ला गर्ने नीतिलाई अवलम्बन गर्ने गरी चाहिँ त्यहाँ गरेको पाइन्छ तर यसले चाहिँ यदि विदेशी लगानीलाई हामीले आफ्नो राष्ट्रको हित अनुकूल हुने गरी भिच्याउन सक्ने कन्डिसन रहन्छ भने त त्यसलाई स्वागतयोग्य पनि भन्न सकिन्छ तर विदेशी लगानीका मिडियाहरूले नेपालको स्वार्थ र नेपालको हित अनुकूल काम गर्छन् भन्ने आधार कसरी निर्माण गर्न सक्छौ हामी त्यो चिन्ताको विषय हो त्यसकारण चाहिँ यो नेपाली मिडिया हाउसहरूमा चाहिँ वैदेशिक लगानी गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो यसपछि हामीसँग हुनुहुन्छ साप्ता नेपाली संचार माध्यममा विदेशी लगानी आवश्यक पर्छ पर्दैन भन्ने विषयमा जुन यहाँले कुरा उठाउनु भएको छ पहिलो कुरा त के हो भने आम संचार माध्यम अहिले व्यावसायिक रूपमा एउटा उद्योगको रूपमा अगाडि लैजानुपर्छ भन्ने कुरा हो र अर्को कुरा के रहेको छ भने अहिले भर्खरकै सरकारको नीति अनुसार पनि एउटा छलफल बस र यसै गरी आधारमा चाहिँ विदेशी लगानी भित्ट्याउनुपर्छ भन्ने कुराहरू चाहिँ एउटा नीतिमा तयार गरिएको र खास कुरा चाहिँ के हो भन्दाखेरि हामी एउटा चाहिँ पत्रकारिता क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि लैजानुपर्छ भनिरहेको अवस्थामा यसलाई डिगो बनाउनुका निमित्त पनि लगानीलाई चाहिँ खुला गर्नुपर्छ भन्ने एक खालको कुरा हो र अर्को कुरा के हो भने हामी जुन रूपमा अहिले पछिल्लो समयमा आम संचारहरूको विकास र दर्ताका अवस्थाहरू पत्र चाहिँ संख्यात्मक रूपमा जुन विकास भइरहेको छ यसलाई गुणात्मक रूपमा लैजानको निमित्त पनि हामीले ती वैदेशिक ज्ञानका कुराहरूलाई भित्त्याउनको निमित्त पनि हामीले वैदेशिक लगानी ल्यायौँ भने त्यहाँका शिव कलाहरू पनि यहाँ भित्रिने छन् र यसले चाहिँ वास्तवमा भन्यो भने आम संचारलाई चाहिँ टेवा पुग्नेछ यसपछि हामी शम्भ गौतम सरसँग मलाई के लाग्छ भने हामीले अहिलेसम्म नेपालमा लगानी भित्रिएका केही मिडियाहरूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्छ जस्तो आफ्का हाउसद्वारा सञ्चालित अन्नपूर्ण पोस्ट अफ हिमालयन टाइम्स पत्रिका र नेपाल वन टेलिभिजन ती वटा मीडिया हाउसहरूमा हाम्रा यहाँका पत्रकारहरूले काम गर्दाखेरि पाएका दुःखहरू र उनीहरूले महिनासम्म पारिश्रमिक नपाएर आन्दोलन गर्नु परेको अवस्था छ नेपाली मीडियाहरूमा पनि पैसा नपाएका उदाहरणहरू थुप्रै होलान् तर ती मीडियाहरूले हाम्रा संचार माध्यममा काम गर्ने हाम्रा संचारकर्मीहरूलाई यति धेरै अवल्याणा गर्यो कि हाम्रो राज्यले पनि तिनीहरूलाई कन्ट्रोल गर्ने केही मेकानिजिक बनाउन सकेन र अर्को कुरा चाहिँ मीडियालाई चौथो अङ्ग सरकारले पनि मान्यता नदिए पनि भन्दै आइरहेको छ चौथो अंग भनिएको अङ्गमा लगानी भित्र आउने हो भने त्यो चौथो अङ्गको अवस्था के होला भन्ने हामीले सोच्नुपर्छ दोस्रो कुरा मीडिया चाहिँ विचारहरूको मार्केटिङ गर्ने एउटा निकाय पनि हो र जसले राजनीतिक विचारहरूलाई पनि मार्केटिङ गर्छ विदेशी लगानीमा संचालित मीडियाहरूले नेपाली विचारहरूलाई मार्केटिङ गर्छ कि विदेशी विचारलाई मार्केटिङ गर्छ त्यो कुरा हामीले विचार गर्नुपर्छ त्यसकारण पनि नेपालमा वैदेशिक लगानी मीडिया गर्नुहुन्न भन्ने मेरो धारणा छ र लगानी गर्ने कुन तरिकाको लगानी हो हामीले त्यसलाई प्रत्यक्ष लगानी गर्ने हो अथवा अप्रत्यक्ष लगानी गर्ने हो अप्रत्यक्ष लगानी फेरि पनि स्वीकारी हुन सक्ला जस्तो मिडियामा एडको रूपमा आउलान् अथवा अरू कुनै सहयोग रूपमा आउलान् त्यसलाई हामीले स्वीकार गर्न सकिएला तर त्यसको प्रत्यक्ष लगानलाई हामीले स्वीकार गर्यौँ भने हामी चाहिँ एउटा उसबाट डोमिनेटेड भएर बस्नुपर्ने अवस्था हुन्छ त्यस पनि विदेशी लगानलाई भित्र हुनुहुन्न भन्ने मेरो मान्यतादुर भुजेल हामीले विचार गर्नुपर्ने मुख्य विषय के हो भने वर्तमान अवस्थामा नेपालको मिडिया विकासमा विदेशी लगानी र सहयोगको अवस्था र सहयोगको भूमिका हेर्नुपर्छ जुन नेपालमा तीन सयको हारेमा सामुदायिक रेडीहरू छन् ती डेनिडा जुन भुगो संस्थाहरूले वैदेशिक संस्था सरले लगानी नगरिदिएको हो भनेदेखि यत्रो विकासक्रम हुने थिएन यति छिटै नेपालमा सामुदायिक रेडीहरूको विकास हुने थिएन र अब यो विदेशी लगानी भन्ने बित्तिकै हामीले अर्को महत्वपूर्ण कहाँ ख्याल गर्नुपर्छ भनेदेखि कुन देशको लगानी हो र कुन दात्री निकायबाट लगानी गर्दैछ कुन निकायले लगानी गर्दैछ भन्ने कुरामा एकदम विचार गर्नुपर्छ र विदेशी लगानी भन्ने सबै विदेशी काम गर्ने हुन् काम गर्ने भनेका नेपालीहरू हुन् र उनीहरूले पनि म कस्तो दात्री निकायको अथवा कस्तो देशको लगानीमा स्थापना भएको मिडियामा काम गर्दैछु र म के काग गर्दैछु भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ र अर्को महत्वपूर्ण कुरा भनेको त्यसलाई नियन्त्रण गर्ने कानून जुन हाम्रो नेपालमा त्यसको प्रभावकारी कानुन कानुन त छ तर प्रभावकारी रूपमा कानून नभएको अवस्थामा चाहिँ केही मिडिया हाउसले गर्दाखेरि संसारकर्मीहरू दुःख पाएका हुन् तर जुन कानुनको प्रभावकारी कानुन हुन्यो भनेदेखि त्यो अवस्था आउनु थिएन यसमा सरकारले पनि सोच्नुपर्छ तर समस्याले उठाउनु भएको कुरा प्रत्यक्ष लगानीले त यो स्वार्थ अनुसार नेपाली समाजलाई त हिँडाउने भयो नि त यो विचारको व्यापार हुने ठाउँ उहाँको विचार केही हदसम्म ठिकै होला तर म उहाँको विचारलाई पुरै समर्थन पनि गर्न सक्दिनँ र पुरै नकार्न पनि सक्दिनँ केही हदसम्म कुरा ठिक छ तर त्यसलाई कन्ट्रोल गर्ने कानुन चाहियो त्यसलाई प्रभावकारी रूपमा चिन्तन गर्ने कानूनूनूनूनूनहरू चाहिए र प्रभावकारीमा त्यो कानून हुनु पर्यो र अर्को यो हामीले एक दुईटा मिडिया हाउसमा त हेरेर हुँदैन जुन अधिकांश रेडियोहरूले सामुदायिक रेडियो उनीहरूले त्यहाँबाट बच्ने थुप्रै प्रोग्रामहरू कार्यक्रमहरू चाहिँ काठमाडौँमा उत्पादन हुन्छन् र देशभरि बच्छन् र ती प्रोग्रामहरूमा जुन गतिलाई मानिएका छन् र जुन लाखौं श्रोताहरूले मन पराउने कार्यक्रमहरू छन् जुन विदेशी लगानीमा अथवा विदेशी सहयोगमा चाहिँ उत्पादन भएका छन् नेपाल चौतारी भनौँ के भनौँ अरू के भनौँ चझा सवाल यी सबै चाहिँ विदेशी लगानीमा भएका हुन् र यिनै यहाँका पाठकहरूले श्रोताहरूले मन छन् र अर्को महत्वपूर्ण कुरा हामीले कहाँनिर ख्याल गर्नुपर्छ भनेदेखि जुन गुणस्तर र स्वतन्त्र ढङ्गले पनि काम गर्ने विदेशी लगानी विदेशी सहयोगमा भएका निकायहरू चाहिँ स्वतन्त्र रूपमा काम गरेको का हामी पाउँछौँ किनभनेदेखि नेपाल हाम्रो यहीँ भएकाहरू चाहिँ कहीँ ढल्किने राजनीतिक रूपमा प्रभाव हुने अरू व्यापारिक प्रतिष्ठानहरूको उसमा प्रभाव पर्ने हुन्छ भनेदेखि वैदेशिक लगानीमा चलिरहेका मिडियाहरूले चाहिँ स्वतन्त्रपूर्वक काम गरेको अवस्था पनि हामीले पाएका छौँ जस्तो म लक्ष्मण खड्कासँग आएँ जस्तो अहिले चाहिँ नेपालमा पनि बिबिसी बेलायतबाटै पाएको पैसाले चलिरहेको छ र उसले चलाउने कार्यक्रमहरू एकदमै उत्कृष्ट कार्यक्रमहरू बनाएको छ साझा सवाल लगायतका भनिसकेपछि त यो वैदेशिक लगानी आउँदा पनि देशको हितमा त हुन सक्ने रहेछ नि अरूणजी हामीले के बुझ्नुपर्छ भनेदेखि संसार जस्तो संवेदनशील क्षेत्रमा विदेशी कि स्वदेशी भनेर बहस गर्ने यो समय होइन भन्छौँ म किनकि मुलुक संक्रमणकालीन अवस्थामा गुजिरहेको छ हाम्रो मुलुकले सही रान्तिक स्थायित्व पाउन सकेको छैन नयाँ संविधान पाउन सकेको छैन यहाँ देखेका विभिन्न द्वन्दहरू र विभिन्न समस्याहरूको दीर्घकालीन समाधान हुन सकेको छैन यो अवस्थामा नेपालमा रहेका मीडियाहरूले शान्ति संविधान स्थायित्व र मुलुकको चाहिँ आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्ने बेला छ र यसो डामाडोल अवस्थामा संक्रमणकालको अवस्थामा हामीले विदेशीको लगानीलाई चाहिँ भित्रिया नेपालमा पत्रकार माध्यमलाई अगाडि बढ़ाउने हो भनेदेखि भोलि कस्तो दुष्परिमाण त्यसको निम्त्याउन सक्ला त्यस्तोहरू हामी सचेत हुनुपर्छ र अर्को हामीमा समस्या के छ भने जतिसुकै क्षमतावान भए पनि जतिसुकै राम्रो भूमिका निर्वाह गरिदा पनि नेपाली र नेपाली मिडियाहरूको चाहिँ उपेक्षा गर्ने अथवा एउटा विदेशी गोरो एउटा खोटो पत्रकार चाहिँ एउटा लामो क्यामरा बोकेर चाहिँ आयो भनेदेखि सबैभन्दा बढ़ी चाहिँ उपप्रति आकर्षित हुने अनि विदेशी विदेशी भनिसकेपछि चाहिँ सबै एउटा आफ्नो आफ्नो राष्ट्रभक्ति देशभक्ति नै बिर्सिने परम्परा छ कि त्यसबाट हामी त्यो भ्रमबाट चाहिँ मुक्त हुनुपर्छ र जहाँसम्म अघि व्यावसायिक उद्योगको कुरा आयो व्यावसायिक उद्योगको कुरा गर्ने हुने कि यो कुनै एउटा हाइड्रो पार बनाउने कुरा होइन यो एउटा विस्कुट उद्योग चाहिँ खोल्ने कुरा होइन नि राज्यको चौथो अङ्ग हो कानुनी हिसाबमा राज्यको चौथो अंगको रूपमा मान्यता प्राप्त गरेको छ संचार माध्यमले आम संचार माध्यमले आम संचार माध्यमले जनताका भाषा बोल्नुपर्छ राज्यको भाषा बोल्नुपर्छ सरकारको भाषा बोल्नुपर्छ र समाज रूपान्तरणको लागि भूमिका निर्वाह गर्नुपर्छ भनेपछि विदेशले लगानी गर्ने मिडियाहरूले कसको भाषा बोल्न सक्छन् र बोल्ला भन्ने कुरा हामीले हेर्नुपर्छ एउटा दृष्टान्त उदाहरण प्रस्तुत गर्न चाहन्छु भारतका चाहिँ कलाकार ऋतिक रोशनले होइन नेपाल सबैभन्दा मनपर्ने मन नपर्ने मन मुलुक हो भनेर बोलेको कुरालाई चाहिँ भारतीय पत्र पत्रिकाबाट उदृत गर्दै विराटनगरको कुनै एउटा राष्ट्रिय दैनिक लेखे पावर नेपालमा कत्रो हङ्गामा भयो कत्रो दङ्गा संचार भयो भनेपछि नेपालको अरू सेन्सिटिभ कुराहरूले जातीय मुद्दाहरू छन् संघीयताका मुद्दाहरू छन् होइन विभिन्न राज्य पुनसरचनाको क्रममा चाहिँ राज्य रहेको छ यस्तो विषयमा अलिकति मात्रै खेलदियो भने पनि त्यसले मुलुकमा एउटा ठूलो अस्थिरता भ्रम दोन्दोजना गर्न सक्छ र जसले चाहिँ राष्ट्रियतालाई नै चुनौती खडा गर्न सक्छ राष्ट्रियता खतरामा पार्न सक्छ त्यस कारण वैदेशिक लगानी आवश्यक छैन जहाँसम्म बीबीसी वर्ल्ड ट्रस्टको कुरा छ यसले उत्पादन गरेका कालेबुङहरू राम्रो भन्ने कुरा र त्यसरी डेनिडा हुगो लगायतको चाहिँ विदेशी लगानीहरूले गर्दा चाहिँ सामुदायिक एफएमहरू चाहिँ धेरै भयो नेपालमा भन्ने कुरा छ त्यो कुर्को न्याय चाहिँ तर्क छैन डेनिडा हुगो वा बीबसी वर्ल्ड ट्रस्टले नेपालको चाहिँ इलेक्ट्रोनिक मिडियाहरूको विकासको लागि केही सपोर्ट गर्यो होला तर देशभरका करिब तिन सीको हारेमा जुन सामुदायिक रेडियो प्रसारण भइरहेका रे छन् यो सामुदायिक बन्ने चलाएका छन् स्थानीयवासीहरूले सय सय रुपियाँ एक एक हजार रुपियाँ पैसा सेर उठाएर चलाएका छन् दक्षिण एसियामै सबैभन्दा बढी सामुदायिक रेडियो चाहिँ नेपालमा विकास भएका छन् न कि त्यो चाहिँ बीबीसी वर्ल्ड ट्रस्टको सहयोगमा वा डेनिडा हुगोले सबै स्टेसन खडा गरिदिएको होइन केही केही एनजिओलाई दुई चार स्टेसनको स्थापना गरिदिएको कुरा होला र यसले बीबीसी वोल्टर्सले उत्पादन गर्ने जुन एउटा साझा सवाल लगाएका कुराहरू छन् नेपाली संचार माध्यमहरूले उठाउँदै आएका विषय वस्तुहरू र नेपाली संचार माध्यमले अथवा त्यो सरकारी होस् वा निजी संचार माध्यमले चलाइरहेका कार्यक्रमहरू कुन पनि कम प्रभावकारी छैनन् नि हामी त्यसको पनि समीक्षा गर्नुपर्छ हाम्रो आँखा जहिले पनि विदेशी विदेशी चलाएका कार्यक्रम डोनरको पैसा भनिसकेपछि मात्रै मुह गर्ने परिपाटी छ त्यसले राष्ट्रियतालाई पनि खतरामा पार्छ र संचार माध्यममा लगानी गर्यो भने त्यो साझा सवाल मात्रै होइन कि त्यस्ता धेरै सवालहरू मार्फत हाम्रो विवादहरूमा खेलनी विवादहरूलाई चाहिँ भडकाउने र चाहिँ एउटा मुलुकमा अस्थिरता सृजना गर्न सक्नेको चाहिँ अवस्था खतरा पैदा हुन्छ म एउटा मात्रै उदाहरण दिन चाहन्छु भारतीय लगानीको चाहिँ आफ्का हाउसको कुरा गर्नुभयो यहाँहरूले आफ्का हाउसमा संचार माध्यममा मा काम गर्ने केही चाहिँ संचारकर्मीहरू नेपाली होलान् तर त्यसको व्यवस्थापक के पक्ष पछिदेखि लिएर अन्य मेन छन् सबै इण्डियाका मान्छेहरूले यहाँ छ जिल्लाको एउटा रिपोर्टर नियुक्ति गर्नु पऱ्यो भारतीय दूतावासको चाकडी गर्नुपर्छ भनेपछि भारतीय दूतावासको चाकडीमा नियुक्त हुने रिपोर्टरले नेपाली राष्ट्रियताको सवालमा नेपाली स्थायित्व नेपालको आर्थिक विकास के लेख्न सक्छु जान्छ यो चाहिँ जलविद्युत आयोजनामा लगानी गरे जस्तो होइन भन्ने कुरा गर्नुभयो होइन खास सबैभन्दा ठूलो कुरो हामीले के बुझ्नुपर्छ भने कानू आचार संहिता हामी एउटा पत्रकारिताको कुरा गरिरहँदा हाम्रा ती आचार संहिताहरू छन् हामी त्योभित्र रहेको खण्डमा हाम्रो नेपालको कानून छ आम संसारको निमित्त त्यो कानूनले बाँधिनुपर्छ त्यो भएको खण्डमा काहीँ कसैले पनि केही गर्न सक्दैन खास के हो भने जुन अहिले यहाँ कुरा उठिरहेछ केही विदेशी लगानीमाथि खोलिएका संचार माध्यमहरूको कुरा गरिरहँदा हामी के देख्छौँ भने त्यहाँ भएका हामी त्यहाँ जागिर खाइरहेका छौँ केही नेपालीहरू केही विदेशी पनि होला तथापि के हो भने हामी नेपालको कानुन मानिरहेका छौँ कि छैन त्यो नेपालको कानुन अनुसार त्यो संस्था चलिरहेको छ छैन कुरा त्यहाँ हो क्या यदि त्यो छ यदि नेपालको कानुन अनुसार दर्ता भएको त्यहाँनिर लगानी भएको छ र नेपालको कानुन अनुसार चलेको छ भने त्यसले चाहिँ खासै फरक पार्दै होइन त्योभन्दा भिन्न रूपमा उसले आफ्नो कानुन लगायो आफ्नो देशको नीति लगायो भने हामीले विरोध गर्ने कुरा हो त्यो कारण पनि के हो भने हामी चाहिँ जुन कुराहरू गरिन होला हो उद्योगको रूपमा चाहिँ अहिले चाहिँ चाउजो फ्याक्ट्री खोले जस्तो होइन त्यो कुराहरू बुझिरहेको तर हामी पत्रकारिता आम के भने जनताको पक्षमा बोलिरहने जनताको पक्षमा कुरा गरिरहने पत्रकारहरूले त्यो कुरा पनि बोल्नुपर्छ कि हामी त्यहाँभित्र जाँदा त्यो काम गरिरहँदा हामी त्यो पक्षमा छौँ कि छैनौ त्यो जनताका काममा गइरहेका छौँ कि छैन यसले त कूटनैतिक सम्बन्धमा देश देशबीचकोमा पनि असर पार्ला जस्तो केही समय अगाडि चीनमा चाहिँ यो गुगलको विवाद भयो जसले चाहिँ अमेरिका र चीनको देशहरू बीचमा पनि एक किसिमको टकरा पैदा भयो यस्तो समस्या त हुन सक्ला भएन त्यसमा यस्तो के छ भने हामी एउटा टेलिभिजनमा भारतीय सिरियलहरू अत्यन्त पैसा तिरेर दिनोरात हेरिरहेका छौँ होइन एउटा अमेरिकाले एउटा सफ्टवेयरको विकास गरेर हामीले यो चलाउने कम्प्युटरहरू भए यिनीहरूको चाहिँ आम रूपमा चाहिँ चलाइरहेका हामी त्यो चाहिँ पैसा तिरेर गरिरहेका छौँ तर त्यस्ता कुराहरू नेपालमै गर्दा के फरक पर्छ उसले लगानी गरेर आम संसारको रूपमा चाहिँ एउटा चाहिँ टेलिभिजन खोल्यो टेलिभिजनमा चाहिँ आम रूपमा चाहिँ जुन गुगलको जस्तै गरी नेपालको पनि हरेक भूभाग हरेक कुराहरू देखाउन सक्ने खालको चाहिँ न त्यो विकास हुन सक्छ कि हामीले त्यो गर्न सकेको खण्डमा उसले हाम्रा जस्तै सामान्य रूपमा यहाँका कुराहरू एउटा समाचार आज त्यहाँनिर फलान ठाउँमा एउटा घटेका घटनाहरूलाई चाहिँ हामीले गरेर दौडेर गरेर चाहिँ हाम्रा एउटा साधन स्रोत बिनाका समाचारहरू दिइरहँदा उनीहरूले लगानी गरेको ठाउँमा पक्कै पनि त्यो ठाउँलाई चाहिँ के भने प्रत्यक्ष रूपमा अझ जनताले तत्काल थापाउने पाउने रूपमा चाहिँ दिन सक्यो भने त्यसले त तत्काल ठूलो इम्प्याक्ट पार्थ्यो ठुलो असर गर्थ्यो त्यसैले पनि त्यस्तो विकासको क्षमता विकासको निमित्त पनि त्यो कुराहरू त्यो आवश्यक छ हुन त के हो भने पैसा भएको खण्डमा लगानी आम लगानी भएको खण्डमा हामीले पनि गर्न सकौँ तथापि हामीसँग तिनै कुराहरू नभएका कारण तिनै विदेशीहरूको त्यही तय भयो भने ती कुराहरूलाई चाहिँ टेवा पुग्छ त्यो कारण पनि हामीले चाहिँ लगानीलाई चाहिँ खुला गर्नुपर्छ भन्ने कुरा हो म शम्भ गौतम शर्मा आउँछु जस्तो यो नियम न्तर्गत बसेर नद्यालन राज्यले नियम राम्ररी सक्यो भने त यो समस्या त होइन नि म पनि राजनजी र रा शेरवालीको केही कुरामा सहमत छु राज्यको केही कुरामा सहमत छु भने कानुन बनाएर कानुन अनुसार मात्रै मिडिया सञ्चालन हुनुपर्छ भन्ने पक्षमा म छु र हाम्रो कुरा पनि त्यही हो कि कानुन विपरीत मिडिया हाउसहरू सञ्चालन हुनुहुँदैन विदेशी लगानीमा र कानुन सरकारले विदेशी लगानी भित्री खालको बनाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो जस्तो अघि शेरवाजीले भन्नुभयो विदेशी लगानीमै बनेका कार्यक्रमहरू मिडियाहरू चाहिँ अलिक बढी के अरे राम्रा भन्नुभयो म मा दुईवटा मात्रै उदाहरण पेश गर्न चाहन्छु एउटा कान्तिपूर्ण नागरिक र अर्को अन्नपूर्ण पोस्टर नेपाल वान अन्नपूर्ण पोस्ट नेपाल वान विदेशी लगानीमा सञ्चालित छन् तिनीहरू कति गुणस्तरीय छन् अनुमान गर्न सक्छौं कान्तिपूर्ण नागरिक स्वदेशी लगानीमै सञ्चालित छन् तिनीहरूको गुणस्तर कस्तो छ हामी अनुमान गर्न सक्छौ फेरि विदेशी लगानीमा मात्रै राम्रो हुन्छ भन्ने कुरा होइन नेपाली लगानीमा संचार मिडिया हाउसहरू पनि राम्रोसँग चलेका छन् र तिनीहरूले त्यसमा कार्यरत पत्रकारहरूलाई राम्रोसँग पालिरहेका छन् र राम्रो पारिश्रमिक दिइरहेका छन् र अर्को म एउटा प्र्याक्टिसको कुरा गर्न चाहन्छु जस्तो भारतले टू थाउजन्ड टू विदेशी लगानीलाई भन्ने नीति बनायो र चीनले दुई हजार दसमा विदेशी लगान भित्र नीति बनायो र अहिलेसम्म ऱ्याङ्क हेर्दाखेरि सबैभन्दा बढी विदेशी लगान भित्रीमा चाइना पर्दो रहेछ त्यसपछि भारत त्यसपछि ब्राजिल पर्दो यो तीनवटा त हामीले तुलना गर्ने हो भने अहिले स्टडी गर्दाखेरि चीनमा नौ प्रतिशतले मिडिया भित्रमा उपयुक्त हो भनेर भनेका छन् विदेशी लगन भित्रमा उपयुक्त हो भनेका छन् तर चौतिस प्रतिशतले यो अनुपयुक्त हो भनेका छन् त्यस्तै भारतको कुरा गर्ने छ प्रतिशतले विदेशी लगान भित्र ठिक हो भनेका छन् तर सैतिस प्रतिशतले बेटेको भनेका छन् त्यस्तै ब्राजिलमा पाँच प्रतिशतले मात्रै विदेशी लगान भित्र ठिक हो भनेका छन् र चालिस ले यो गलत हो भनेका छन् भने उनीहरूले केही अगाडिदेखि नै विदेशी लगानी भित्रेर आइरहेका छन् र अहिले उनीहरूले उनीहरूको तितो अनुभव छ कि यो विदेशी लगान भित्र ठीक होइन रहेछ यो प्रतिशतका आधारमा भोलि हामीले अहिले नीति बनाउन विदेशी लगानी भित्राउने डाइरेक्ट लगानी भित्राउने तर भोलि हामीले यसै गरी प्रस्ताउनु स्थिति आयो भने त्यो राम्रो हुँदैन त्यसकारण हामी भन्छौँ कि विदेशी लगानी भित्र खालको नीति बन्नु पनि हुँदैन र मिडिया हाउसहरू विदेशी लगानीमा सञ्चालित हुनुहुँदैन र कानुन विभेद पनि सञ्चालन हुँदैन भन्ने हाम्रो मान्यता हो यहाँ हामीसँग हुनुहुन्छ नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्दर पत्रकार महासंघ ता गरेको लामो समय भइसकेका छ आम संसारमा विदेशी लगानी भित्रनु हुन्छ कि हुँदैन भन्ने कुरामा साथीहरूको दुवै पक्षको कुराहरू सुनियो र दुवै पक्षका साथीहरूको कुराहरूमा सहमत पनि हुन सकिन्छ त्यसमा केही थपेर आफ्नो तर्कहरू पनि गर्न सकिने ठाउँहरू छन् र सामान्यतया नेपालमा एकदमै थोरै मीडियाहरू मात्रै विदेशी लगानीमा छन् र जुन विदेशी लगानीमा छन् त्यसका गुणस्तरका कुरा र त्यसभित्र काम गर्ने नेपाली श्रमजी पत्रकारहरूको कुरा र दुइटै हेर्दाखेरि नेपालको सन्दर्भमा विदेशी लगानीमा संचालित आम संचार माध्यमहरू खासै ढंगले दुइटै हिसाबले सन्तुष्ट हुन सकिँदैन र अर्को चाहिँ जस्तै उनीहरू सम्पादकीय स्वतन्त्रताको हिसाब गर्दाखेरि नेपाली संचारकर्मीहरू त्यहाँ काम गरिरहेका छन् अग्नि राजनजीले पटक, पटक उठाउनु भएको थियो त्यहाँ स्वतन्त्रता खोज्नु पर्यो भन्ने कुरा गर्नुभयो भने हाम्रो लक्ष्मणजीले चाहिँ त्यहाँ स्वतन्त्रता छैन त्यहाँ संकुचित गरिन्छ भन्ने कुरा गर्नुभयो र खासगरी सम्पादकीय स्वतन्त्रता चाहिँ पूर्ण रूपमा विदेशी हस्तक्षेपमै भएको कुराहरू बाहिर आएको छ सम्पादकीय तर छैन त्यहाँ र समाचार दिने कुरामा समाचारलाई चाहिँ परिष्कृत गर्ने कुरामा सम्पादन गर्ने कुरामा काहीँबाट हस्तक्षेप भएको छ त्यो लगानीको प्रतिफल उनीहरूले खोजेको छन् भन्ने कुरा आयो र खास गरी इण्डियन इन्ट्रेस्ट चाहिँ यी मीडियाहरूमा छन् भन्ने कुरा आएको छ र त्यसरी जाँदाखेरि खास नेपाली इन्ट्रेस्ट त्यहाँनिर नेपाली राष्ट्रियताको इन्ट्रेस्ट कुराहरू चाहिँ त्यहाँ मर्दो रहेछ र अर्को चाहिँ श्रमजीव पत्रकारहरूको चाहिँ पारिश्रमिक कुरा गर्दाखेरि पनि नेपाल वानमा चाहिँ ठूलो एउटा चाहिँ आन्दोलनै गर्नु पर्यो र अहिलेसम्म पनि कतिपय पत्रकारहरूले पैसा नपाएको अवस्था छ र त्यसको चाहिँ पक्षमा बोलिदिने र त्यसको पक्षमा चाहिँ वकालत गरिदिने जुन आवाजहरू छन् नेपालको पृष्ठभूमिमा उब्जिएका आवाजहरूलाई पनि त्यो मीडियाले चाहिँ निस्तेज पार्ने काम गरेको छ र अर्को चाहिँ एउटा रियल जुसको प्रकरण भयो र रियल जुस खानुहुन्न खानु, खानु लायक छैन भन्ने कुरा आम रूपमा उठिरहेको र आम रूपमा चाहिँ आम संचार माध्यमले विरोध गरिरहेको बेलामा यी मीडियाहरूले पूर्ण रूपमा चाहिँ समर्थन गर्यो र अर्को हेर्ने हो भने विज्ञापनको हिसाबले इण्डियन विज्ञापनहरू चाहिँ इण्डिया भारतीय उद्योग भारतीय विज्ञापनहरू जति छन् त्यो सबै चाहिँ यही मीडियाहरूलाई दिने यसलाई प्रमोशन गर्ने कुराहरू पनि त्यस अर्थले हेर्दाखेरि बाहिर जुन किसिमको लगानी छ र त्यसलाई चाहिँ नेपाली भूमिमा प्रतिस्पर्धाको हिसाबले जाँदाखेरि यहाँको नेपाल नेपाली श्रम शिव र नेपाली पुँजीबाट निर्माण भएका मिडियाहरूलाई चाहिँ निश्चित गर्न खोजिएकै देखियो एकातर्फ त्यो भने तर्फ चाहिँ अब जस्तै सम्पूर्ण रूपमा विदेशी लगानी भित्र सहज बनाउने र नेपाललाई त्यो एउटा चाहिँ बिजनेस हबको रूपमा डेभलप गर्ने कि संसारभरको उद्यमी उद्योगपतिहरू पुँजी भएका मान्छेहरू चाहिँ यहाँ हुन् भन्ने सोच पनि अर्को तर्फबाट चाहिँ भएको छ जस्तै यो सरकारको विपा सन्धिका कुराहरू भए अहिलेको जुन सरकारले गरेको चाहिँ विदेशी लगाउने भित्राउने सकारात्मक कुराहरू भयो यसतर्फ अब आम संसार माध्यममा चाहिँ किन नदिने त विदेशी लगानीभित्र नै भन्ने एउटा बहस पनि हुन्छ जस्तो राजेन्द्र सर मैले यहाँ तपाईँलाई एउटा तथ्याङ्क गरौँ मार्टिन चौचारीले नै गरेको एउटा अध्ययन अनुसार चाहिँ न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपाल सरकारले गठन गरेको जुन उनले चाहिँ कार्यान्नको अवस्था के छ भनेर उन्तिस जिल्लामा गरेको अध्ययनमा चाहिँ सत्र प्रतिशतले मात्रै स्थायी जागिर पाएका छन् भनेको स्थायी पत्र पाछन् उनीहरूले रोजगारीको भनिसकेपछि नेपाली लगानी भएका मिडियाहरूमा पनि पत्रकारहरूको स्थिति त राम्रो रहन्छ नि ठिक हो जस्तो कि अहिले आम संसार माध्यममा काम गर्ने जुनसुकै क्षेत्रमा काम गर्ने र जुनसुकै मीडिया हाउसमा काम गर्ने पत्रकारहरू पनि सन्तुष्ट छैनन् र पारिश्रमिकको हिसाबले र उसले नियमित रूपमा पारिश्रमिक पाउने र उसको चाहिँ जागिरको निरन्तरताको हिसाबले जहाँ पनि प्रश्न चिन्हहरू खड़ा भइरहेको छ र बहसहरू चाहिँ भइरहेको छ र विवादहरू भइरहेका छन् र पत्रकारहरूको चाहिँ त्यहाँ ग्यारेन्टी छैन भन्ने कुराहरू उठिरहेका छन् र यसै सन्दर्भमा अब विदेशी लगानी भित्रिसके पछाडि शत चाहिँ त्यो ग्यारेन्टी हुन्छ भन्ने कुरा होइन र तथापि अब प्रशस्त रूपमा चाहिँ लगानीहरू यो क्षेत्रमा भित्रियो भने भोलि चाहिँ गुणस्तर कायम हुने कुरामा र संचार गर्ने शिवको चाहिँ विकास हुने कुरामा र स्वदेशी र विदेशी मान्छेहरू एक ठाउँ बसेर काम गर्दाखेरि चाहिँ एउटा शिव विकास हुने कुरामा त्यसपछि संचारकर्मी र प्रेससँग चाहिँ सम्बन्धित उत्पादनहरू बिक्री हुने कुरामा र यसको चाहिँ व्यापार हुने कुरामा चाहिँ प्रगति हुन्छ कि भन्ने एउटा आशा हो र त्यस्तो परिस्थिति र त्यो व्याख्या गर्ने हो भने निश्चित रूपमा अघि नै सम्भव गौतमले भने जस्तै यसलाई चाहिँ राम्रो एउटा कानूनमा बाँध्न सक्यो भने र राम्रो नीतिमा बाँध्न सक्यो भनेदेखि र यसले चाहिँ निश्चित रूपमा भोलिको दिनमा विदेशी लगानी पनि स्वीकार्य हुन सक्छ नेपालको पृष्ठभूमि भन्न सकिन्छ जस्तै चाइनाको कुरा गर्दाखेरि अघि नै एउटा आँकडा प्रस्तुत गर्नुभयो शम्बुजीले चाइना कुरा गर्दाखेरि प्रशस्त विदेशी लगानी भित्राउनुको लागि उसले आह्वान गरेको छ तर उसको देशभित्र विदेशी लगानीमा सञ्चालित भएका सञ्चालन भएका आम संचार माध्यमहरूलाई गर्ने नीति चाहिँ यति कड़ा छ र खास चाइनाको भूमिबाट फेसबुक र ट्विटर जस्तो सामाजिक सञ्जाल पनि चलाउनु नपाउने अवस्था छ र एउटा नीतिमा ध्य र त्यो सरकार चाहिँ आम आएन, संचार माध्यमको हिसाबले विदेशी नीतिको चाहिँ विदेश नीति बनाउने एउटा राम्रो ऐन राम्रो कानून बनाएर सञ्चालन गर्यो र त्यस्तो लगानीकर्ताहरूलाई चाहिँ उसले आफ्नो नीतिमा बाँध्न सक्यो भनेदेखि नराम्रो भन्न चाहिँ सकिँदैन विज्ञापनकै कुरामा पनि तपाईँले यो रियल जुसको कुरा ल्याउनु भएको थियो रियल जुस प्रकरण आइसकेपछि नेपालमा तत्कालीन भारतीय राजदूतले नै नेपाली मिडियाहरूलाई चाहिँ एक किसिमले धम्क्याएको भन्ने कुराहरू पत्र आए भनेपछि एउटा उद्योगको कम्पनीको विज्ञापन जाँदा त एउटा राजदूतले भने भोलि प्रत्यक्ष लगानी भइसकेपछि झन असर गर्दैन निश्चित रूपमा गर्छ त्यो त हाम्रो देशको नीति नै र हाम्रो देशको जुन एउटा अरूप्रति समर्पित हुने बानी छ नि समर्पित हुने हाम्रो चाहिँ राजनेताहरूको स्वभाव छ जस्तै नेपालमा संकट पर्यो राजनीतिक संकट पर्यो भनेदेखि एउटा सहसचिव स्तरको दूतावासमा गएर चाहिँ राजदूतसँग चाहिँ परामर्श लिने र रा, नेपालको राजनीतिलाई चाहिँ कुन ढंगले अगाडि बढ़ाउ भनेर चाहिँ एउटा आशीर्वाद लिएर फर्किने एउटा खालको जुन हाम्रो चाहिँ संस्कार र शैली छ त्यो शैलीको कारणले गर्दाखेरि आमसँग मात्र ठाडो हस्तक्षेप गरेको अवस्था हो र हिजोसम्मको कुरा गर्ने हो भने झन्डै एक दुई वर्ष चाहिँ भारतीय प्रडक्टहरूको कुनै पनि विज्ञापन चाहिँ कान्तिपुरले पाएन रियल जुसकै विरोध गरे बाप जो त्यसमा चाहिँ नेसनल इन्ट्रेस्ट थियो र नेपाली नागरिकको स्वास्थ्यको प्रश्न थियो नि त्यही हिसाबले पाएन तर चीनमा त्यो छैन तिमी हाम्रो नीतिमा बसेर काम गर्छौ भने हो के होइन भने चाहिँ आइएम सरी भन्ने खालको अवस्था भयो देखिन निश्चित रूपमा चाहिँ विदेशी लगानीले त्यति ते धेरै हानि गर्दैन भन्ने हो र त्यसमा चाहिँ खास गरी नेपालको संविधान ऐन कानून सामाजिक संरचना भाषा संस्कृति भूगोल र नेपाली राष्ट्रियताको पक्षपाती हुने गरेर हामीले नीति बनाउनु पर्यो एक दोस्रो चाहिँ संचारकर्मी र त्यहाँ काम गर्ने कर्मचारीहरूको स्वतन्त्रता र जागिरको सुनिश्चितताको चाहिँ ग्यारेन्टी गरिनु पर्यो र यति बाहेक चाहिँ उसले काम गर्दैन र उसले चाहिँ पूर्ण रूपमा चाहिँ यो हामीले तोकिएका चाहिँ माझमा काम गर्दैन भने तत्काल त्यो लगानी बन्द गरेर फिर्काउने आउनु पऱ्यो नि त पछि पनि आउँछु म सेवाहरू झेलमा जान्छु समस्या त के भयो भने पहिला हामीले थोरै लगानी गरेर भित्र्याउने अनि पछि चाहिँ उनीहरूकै उनी मात्रै एक छात्र शासन हुने खालको मिडियामा पनि समस्या आउलाउनु भयो राजेन्द्र मानन्दाज्यूले के भन्नुहुन्छ हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखि अलिक फराकिलो भएर सोच्नुपर्छ सोद्धाखेरि हामीले जुन विषयमा हामी बहस गरिरहेका छौँ यो जुन मिडिया नीति बनाउने सवालमै जाइ ले सहयोग गरेको छ नेपालको कानून बनाउने कुरामा विदेशी सहयोग भनेदेखि हामीले यो अब मिडियामा चाहिँ विदेशी सहयोग चाहिन्छ चाहिँदैन भनेर बहस गरेको अवस्थामा अलिकति फराकिलो दिमाग सोच्नुपर्छ सोच्दाखेरि चाहिँ र हामीले के बुझ्नु पर्यो भने मिडिया भनेको चाहिँ यो पत्रिका मात्रै यो अन्नपूर्ण पोस्ट नेपाल वान र अरू केही पत्रिका मात्रै होइन भन्ने कुरा बुझ्नु पर्यो यहाँ थुप बाह्र पन्ध्र टीभी च्यानल छन् तीन भन्दा बढी सामुदायिक रेडियो छन् साप्ताहिक पत्रिका छन् के छन् के छन् हरेक कुराहरूलाई हामीले बुझ्नुपर्ने हुन्छ र अब यो सबै फेरि यो मिडियामा अब यो विदेशी लगानी दुई तरिका हुन सक्ला एउटा चाहिँ सम्पूर्ण स्थापना गरी चलाउने विदेशीहरू होला अर्कोतिर चाहिँ आंशिक सहयोग गर्ने केही उपकरण सहयोग गर्ने केही सहयोग गर्ने पनि होला रेडियो नेपाल जुन स्तरमा उपलाई जापानी संस्थाहरू थुप्रो सहयोग गरेका छन् जस्तो एउटा हाइटमा पुगेको छ भनेदेखि त्यस्तै अब यहाँका अरू माध्यमहरू होला अरू के होलान् क्षमता विकासको कुरा होला ती पनि ध्यान दिनुपर्छ जस्तो अहिले लक्ष्मणजीले यो कुतर्कै भन्नुभयो कम्तीमा अब यो उहाँ पनि त विदेशी लगानी के विदेशी सञ्चार माध्यमहरूले गर्ने तालिममा सफाई गर्नुभएको छ सफाइ हुन फेरि हुनुहुन्छ र उहाँकै सञ्चार संस्थाले पनि त विदेशीहरूले गर्दा सहयोग लिएको छ त हामी कुरा एकवटा गर्ने काम अर्को गर्नेतिर पनि भन्दा पनि अलिकति फराकिलो सोच्नुपर्छ र नेपालको रायण मानदलले भने जस्तै नेपालको परिवेश नेपालको अवस्था सबै कुरालाई विचार गरेर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ र जस्तो विदेशी हुने बित्तिकै कम्तीमा क्षमता विकासको कुरा दायिन्द भने जस्तो कुरा म थ भन्न चाहन्छु कम्तीमा दसजना नेपाली सञ्चारकर्मी भएको ठाउँमा एकजना विदेशी सञ्चारकर्मीसँग चाहिँ काम गर्ने अवस्था पायो भनेदेखि पक्कै पनि दसजना नेपालका सञ्चारकर्मीहरूले क्षमता विकास गर्ने अवस्था पाए नि ती कुरा पनि सोच्नुपर्छ हामीले र अब यो विदेशी लगानी भने विदेश भन्ने बित्तिकै भारत मात्रै हो भन्ने कुराहरूले पनि बुझ्नु भएन युरोप होला अमेरिका होला को होला चाइना नै किन नहोला बुझ्नुपर्छ र भारतले गरेका कुराहरू मात्रै हामीले टिका टिप्पणी नगरौँ उसले गरेका राम्रो कामहरू पनि खोजौँ न हामी जस्तो अब लक्ष्मणबाट जिम्माइमा खाएँ म राज्य नै एक किसिमको वैदेशिक सहयोगमा केही हिस्सा गर्छ बजेटको भनेपछि यो सञ्चार माध्यम चाहिँ त्योभन्दा बाहिर त्यसलाई चाहिँ बाइकअ गरेर गर जान सकिने अवस्था छ र अब तपाईँकै भाइलाई विश्वास गर्ने भनेदेखि न्यायपालिका पनि अब चाहिँ भारत वा चीनले सञ्चालन गर्दै हुन्छ होइन राज्यको चौथो अङ्क चाहिँ अब प्रेस जस्तो संवेदनशील चाहिँ हिसाबमा हामी विदेशीहरू कुरा गर्छौँ भनेदेखि अब चाहिँ अब यो वैदेशिक लगानी एउटै कुरा भनेदेखि न्यायपालिका नै त्यसरी चाहिँ प्रभावित भइदियो भनेदेखि मुलुकको अस्तित्व के हुन्छ र यो आजको बहस चाहिँ के लाग्छ भने कल्ले तालिम लियो कल्ले प्रशिक्षण लियो लिएन कसले इक्विपमेन्ट लियो लिएन भने शेवाहरूले के लियो लक्ष्मणले के लियो भने तर्कहिने हो एउटा चाहिँ संचार माध्यममा राष्ट्रिय लगानीको विषयमा र बाह्य लगानीको विषयमा चाहिँ हामी बहस गरिएका छौं यस अर्थमा बुझ्न के जरुरी छ भनेदेखि साँगुरो घेराबाट यो चाहिँ कार्यक्रममा बहस गर्न उचित हुनुहुने लाग्छ र यो कार्यक्रमको जसरी तपाईँले यो खाका बनाउनु भएको छ त्यसको घेरा पनि अलि साँग्रिएको हो कि भन्ने पनि मलाई महसुस भइरहे हामी सर्वलिक क्रममा किनभने सहयोग लगानी तालिम प्रशिक्षण प्रविधि भन्ने कुरा अलग हो सिधै नेपालको संचार माध्यम नेपालमै मिडिया हाउस खोलेर चाहिँ लगानी गर्ने अलग विषय भयो बीबीसी वर्ल्ड ट्रस्ट अथवा हिन्दुस्तान टाइम्स अथवा भारतको चाहिँ आज त टेलिभिजन होइन कसैले चाहिँ नेपाली टेलिभिजनसँग सहकारी गरेर प्रविधिको चाहिँ हस्तान्तरण गर्ने टेक्निकल कुरामा सपोर्ट गर्ने होइन तपाईँको चाहिँ पत्रकारको क्षमता विकासमा सपोर्ट गर्ने भन्ने कुरा फरक बाटो हो हामी बीबिसी वर्ल्ड ट्रस्टले दिएको ट्रेन पनि हामी लिन्छौँ तर तपाईँको चाहिँ कतिपय विषयहरू त चाहिँ तपाईँको सीएनएनले पनि बीबिसीलाई दिएको हुनसक्ला होइन आजतकको प्रविधि आजतको टेक्नोलोजी चाहिँ नेपालको न्युज ट्वेन्टी फोर कान्तिपुरले त्यसलाई चाहिँ प्रयोग गरेको हुनसक्ला त्यो फरक बाटो हो त्यसकारण लगानी र सहयोग फरक हो भन्ने कुरा साथीहरूले बुझ्न जरुरी छ भन्ने लाग्छ मलाई र जहाँसम्म मुलुक वैदेशिक चाहिँ लगानीमा डिपेन्ड छ मिडियामा चाहिँ किन हुँदैन भन्ने कुरामा अब डात्री निकायहरूले चाहिँ अनुदान सहयोग गर्ने ऋण लिने कुरा भनेको फरक पाठ हो त्यसमा हामीले चाहिँ राष्ट्रियताका कुराहरू र संवेदनशील मुद्दाहरूलाई चाहिँ सँगसँगै राखेर बाजी राखेर गरिरहेका हुँदैनौँ तर मिडियामा भनेको चाहिँ अब यस्तो संवेदनशीलता हुन्छ कि तपाईँको अलिकति पनि चाहिँ मिडियाले बदमाशी गरिदियो भनेदेखि ठूलो अपसिर्जना हुनसक्छ ठूलो रक्तपात हुनसक्छ क्या हामीले देखिन्यौँ बैसठी त्रिसठीको आन्दोलनमा एफएमहरूले लाइभ गरेर टेलिभिजनहरू लाइभ गरेर यहाँ बल प्रयोग भयो यहाँ यस्तो भयो यहाँ यति हजारको जुलुस यहाँ यति लाखको जुलुस भनिसकेपछि त्यसमा त्यो बेलामा चाहिँ यो चाहिँ बैसठी त्रिसठीको जनआोलन सम्पन्न गर्न नेपाली मिडियाको कत्रो चाहिँ भूमिका रहेको थियो त राजनीति दलहरूले पनि समीक्षा गरिरहेको अवस्था हो भनेपछि भोलि एउटा संक्रमणकालीन अवस्थामा संघीय मोडमा आएर भारतीय इन्ट्रेस्ट चाइनिज इन्ट्रेस्ट अथवा अमेरिकन इन्ट्रेस्ट अथवा कुनै पनि मुलुकको इन्ट्रेस्टमा जुनको लगानी छ त्यसले आफ्नो मुलुकको इन्ट्रेस्टमा चाहिँ उसले न्युज र भ्युज दिन लाग्यो भनेदेखि त्यो बेलामा मुलुकको अवस्था के हो यसरी हेर्नुपर्छ सँगसँगै उसले अब हाम्रो नेपालमा अहिले पनि करोडौँ रुपियाँको चाहिँ चाहिँ विज्ञापनको कारोबार अरबौँ रुपियाँको चाहिँ कारोबार हुन्छ चा। त्यसमा उसले लगानी गरेर उसले त बेनिफिट दिने हिसाबले अघि रायमान्दले भने गरी जस्तो भारतीय चाहिँ लगानी भित्रिन्छ भनेदेखि त चाइनिज लगानी भित्रिन्छ नेपाली नेपाली मिडियामा भने उसले आफू अनुकूलका चाहिँ सम्पूर्ण विज्ञापनलाई नाकाबन्दी गर्ने आफूमा केन्द्रीकृत गर्ने अरूहरूमा नाकाबन्दी गर्ने नेपाली मिडियाहरूलाई टाढ पल्टाउने एकदमै कमजोर साबित गराउने र आफूलाई मजबुत चाहिँ साबित गराएर जुन बेलामा चाहिँ नेपालको चाहिँ अस्थिरता नेपालको समस्यामा उसको देश अनुकूलकोमा चाहिँ रोल प्ले गर्नुपर्नेछ त्यो बेलामा खेल्न सक्छ नि यो सम्भावनाबाट हामी सचेत हुनुपर्छ हामीले एकदम चाँगो घेराबाट नजिकै वरिपरि यो चाहिँ हेर्न मात्रै पनि हुँदैन र म यो कार्यक्रम मार्फत एउटा खुलासा पनि गर्न चाहन्छु यसले भनिहाल्नुभयो कसो सहयोगको कुरा तालिमको कुरा सहयोगको कुरा गर्ने हो भने हाम्रा दुईवटा दुईवटा ठुला छिमेकी मुलुकहरू भारत र चीन विशेष गरी नेपालमा विकास भएका सामुदायिक मिडियाहरूमा कुनै नै कुनै किसिमको चाहिँ सहयोग दिन तयार भइरहेका छन् अहिले विशेष गरी चीनसँग सीमा जोडेका उन्नाइसवटा जिल्लामा रहेका सामुदायिक एफएमहरूका लागि चीनले कुनै न कुन रूपमा उपकरण सहयोग गर्न सक्छु कि अरू के के गर्न सहयोग गर्न यो वैदेशिक लगानी भित्रिने कुरा त अहिले बहसकै विषयमा छ त्यो होला नहोला कुरा भयो तर नहुँदै नहुँदै पनि उनीहरूलाई चाहिँ कम्तीमा आफ्नो विरुद्धमा जाने वातावरण नबोनोस् भारतीय चासो सीमावी इलाकामा बढिदिँदाखेरि यसलाई चाहिँ अलिकति चाहिँ रोक्न सकियोस् भन्ने हिसाबले अथवा आफू अनुकूल तपाईँको चाहिँ प्रसार गर्न सकियोस् भनेर चाहिँ उसले पनि केही सहयोग दिन चाहिरहेको छ र सामुदायिक रेडियोहरूको चाहिँ भवन निर्माणदेखि लिएर अरू उपकरण सहयोगको लागि कि भारतीय दूतावासले पनि त्यो किसिमको प्लानिङ गरेर चाहिँ एक ढङ्गले केन्द्रमा चाहिँ त्यसको प्रस्ताव यो नेटवर्किङ रेडियोहरूतिर चाहिँ आइरहेको कुरा हामीले सुनिरहेका छौँ नि त्यसो भए हामीले रेडियोमा बसेर अथवा हामीले पत्रकार पत्रिकामा टेलिभिजनमा बसेर कसो भाषा भोल्ने भोलि चाहिँ चिन र भारत अथवा अमेरिकाको चाहिँ भारत हुँदै चिनलाई हेर्ने दृष्टिकोणमा अनि तीब्बती मुभमेन्टका मुद्दाहरूमा हामी नेपाली फस्ने आम संचार माध्यम फस्ने अनि राष्ट्रियतामा चाहिँ खतरामा बनाएर दुई देशको बिचको तिन देशको बिचको चाहिँ एउटा गृह युद्धको चपेटामा अवस्थामा हामी बुझिन सक्छौँ र जहाँसम्म तपाईँको अघि यो चाहिँ जायकाको लगानीमा मिडिया नीति बन्यो भन्ने कुरा छ जायकाको लगानीमा मिडिया नीति बनाएको सवालमा सामुदायिक रेडियो प्रसारक छन् अनि त्यसै चाहिँ व्यावसायिक रेडियोहरूको बान र अरू चाहिँ मिडियासँग आज संस्थाहरूले सरकारको विरोध गरिसकेका छन् आलोचना गरिसकेका छन् र सहयोगको कुरा गर्ने त हाम्रा सांसदहरू शा भारतले दिएको बस चढेर घुइकिन्छन् सांसदहरू संविधान सभामा विदेशीहरूको लगानी छ के सहयोग छ त्यस सहयोग र लगानी भन्ने कुरा फरक हो यसरी चाहिँ बस अगाडि बुढायो भनेदेखि राम्रो हुन्छ होला कारी संस्था कतिको प्रभाव पर्छ यो लगानीले त्यो कार्यक्रमहरू अघि नै चाहिँ लक्ष्मणजीले भनिसक्नु लगानी हो कि सहयोग हो भन्ने कुराहरू नेपालमा पत्रकारिता क्षेत्रलाई चौथो अङ्गको रूपमा जसरी लिएको छ यसै गरी चाहिँ खुला रूपमा छोडिदिने हो भने पत्रकारिताको अवस्था के होला हाम्रो हैसियत के होला भन्ने बारेमा हामीले सोच्नुपर्ने अवस्था छ मुलुक तरल अवस्थामा छ साँचो भन्नुपर्दाखेरि कस्तो खालको विदेशी लगानी भित्राउने भन्ने बारेमा साँचै नेपालको सरकार चाहिँ राम्रो दृष्टिकोणका साथ छलफलका साथ ती लगानी भित्र्याउन लागि परेको छ त भन्दाखेरि म त्यसमा विश्वस्त छैन हामीले संचार माध्यममा विदेशी लगानी भित्र्याउने हो भने यद्यपि यहाँ स्थापित भइसकेका संचार माध्यमहरूलाई उसको व्यवस्थापन सहयोगमा क्षमता विकास जस्ता कार्यक्रमहरूमा सहयोग गर्न सक्छ तर आप्का आओज जस्तै संचार गृह नै आफै निर्माण गर्ने र संचार माध्यम चलाउने कुरामा यो नेपालले यति चाँडो यो अवस्थामा अहिलेकै अवस्थामा यसरी खुला गर्नुहुन्छ भन्ने लाग्दैन जसले गर्दाखेरि नेपाललाई धेरै वर्षसम्म असहजता अप्ठ्यारोतिर धकेल्ने काम चाहिँ हुन सक्छ त्यसकारण विदेश चाहिँ लगानी भित्राउनु हुँदैन सहयोगको रूपमा आउन सक्छ त्यसलाई हामीले स्वीकार्नु पनि पर्छ हाम्रो देशको अवस्था अनि हाम्रा नेपाली जनताले जनता अहिले पनि सूचनाको सूचना प्राप्त गर्ने उसमा पछाडि नै छन् सूचना प्राप्त गर्न सकेको अवस्था छैन त्यसलाई अहिले भइरहेका सञ्चार माध्यमलाई कसरी विस्तार गर्न सकिन्छ भइराखेकालाई अथवा नेपालीहरूद्वारा नै सञ्चालित अन्य सञ्चार माध्यमहरू म थप हुने सञ्चार माध्यमहरूमा थप लगानी होइन सहयोगको रूपमा चाहिँ लगानी आउन सक्छ भित्राउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ लगानीका कुरा गर्दाखेरि नेपालको विज्ञापन बजार झन्डै चार अरू बत्तिस करोड रुपियाँ जतिको छ त्यसो हुँदाखेरि त्यसमा रेडियोले पाउने रकम पनि एकदमै कम छ भरिसकेपछि रेडियोहरू अहिले आफू चल्न नसकिरहेको अर्थात् सञ्चार माध्यमहरू अहिले आफै ससिन हुन नसकिरहेको अवस्था छ यस्तो अवस्थामा त नदेखिने ठाउँबाट अवैध लगानी भित्रिन सक्ने सम्भावना त हुन्छ नि मैले त्यसलाई चाहिँ वैधता नदिएँ मैले के भनिरहेको छु भने लगानीको रूपमा आउनु हुँदैन सहयोगको रूपमा आउन सक्छ भनेर भनेको छु त्यो लगानी त्यसको नियन्त्रण र पहुँच चाहिँ कसको हातमा हुन्छ भन्ने महत्वपूर्ण पक्ष हो जसले लगानी गर्यो त्यो संसार गृह उसकै पहुँच र नियन्त्रणमा भयो भने नेपालीहरूको लागि नेपालको लागि दुर्भाग्य हुन सक्छ तर त्यो लगानी लगानी उनीहरूको भए पनि उसको अनुकूलतामा नचल्ने गरी नेपालीको हकितमा चाहिँ ती मीडिया हाउस संचालन हुन सक्छन् सक्दैन यो महत्वपूर्ण पाठ हो त्यसले गर्दाखेरि उसले आफैले लगानी भित्री आएर सञ्चालन गर्नु हुँदैन नेपालीहरूले जुन चाहिँ सञ्चार माध्यमहरू सञ्चालन गरिरहेका छन् अथवा थप चाहिँ संचार माध्यमहरूको विकास गर्दै जानु पर्ला त्यसमा सहयोगको रूपमा विदेशी लगानी विदेशी सहयोग ग्रहण गर्न सकिन्छ तर उनीहरूद्वारा नै सञ्चालन हुने उनीहरूले नेपालमा सञ्चार माध्यममा सहयोग गर्नुको पछाडि के अर्थ छ भन्ने कुरो हामीले अहिले सोच्नुपर्ने हुन्छ सञ्चार माध्यममा सहयोग गर्नु भनेको विज्ञापनबाट मुनाफा कमाउने कुराहरू पक्कै पनि विदेशीहरूको लागि यो उपक्त थलो नेपाल हो भन्ने मलाई लाग्दैन केही स्वार्थका लागि आएका हुन सक्छन् स्वार्थ भनेको नेपालको अहिलेको जुन अवस्था छ यसलाई छलब ल्याउने आफ्नो अनुकूल बनाउनको लागि विदेशी लगानी आउँछ त्यसकारण लगानी होइन सहयोग सा, लिन सकिन्छ भन्ने मेरो मान्यता हो जी नियत नै गलत राखेर आउने सम्भावना खास गरी अहिले यो यहाँ बहस भइरहँदा मलाई लागेको के हो भने हामी नेपाल र भारतको बीचमा कुरा गरिरहेछौँ कि जस्तो लागिरहेको किनभने हामी अहिले भारतीय लगानी भनेर कुरा गरिरहेका होइनौ क्या हामी विदेशी जुनसुकै राष्ट्रको पनि यहाँ आम संसारमा लगानी हुनसक्छ भन्ने कुरा हो अहिले चाहिँ के हो भने भारतले चाहिँ एउटा टेलिभिजनमा एउटा पत्रिकामा खर्च गर्यो उसले चाहिँ आफ्ना केही कुरा स्वार्थ अनुकूलका कुरा गर्यो भन्ने कुराहरूले हामीलाई हाउबुझी भइरहेको अवस्था हो खास कुरा चाहिँ कहाँनिर हो भने अब लगानी के लागि र कस्तो कामका लागि काम का गर्ने भन्ने कुरा हो मिडियामा गरेका लगानीहरू पनि एउटा के हो भने त्यो देशको स्वतन्त्रताको निमित्त त्यो देशको व्यवस्था त्यो देशले आफैले व्यवस्थापन गर्ने गरी सञ्चालित भयो भने यसमा कुनै फरक पर्दैन खास के हो भने हामी भारतमा काम गर्न गइरहेका छौं तर हामी भारतमा काम गरेर भारी बोकेर नेपाल आए पनि हाम्रो नेपाललाई हामी त्यति माया गर्छौँ हामीले त्यहाँको चाहिँ भारी बोक्यौँ त्यहाँको चाहिँ पैसा लिएर आयौँ भारतीय आइसी रुपियाँ लिएर आयौँ भनेर हामी भारतको जय भन्दै त्यसैले के हो भने यो हामी भारत र नेपाललाई हेरेर अहिले हामी तर्सिरहेका छौँ हाम्रो मान्यता के हुनुपर्छ भने विदेशी लगानी त्यो ठाउँमा नेपालको कानुन अनुसार नेपालको संविधानले तोकेको नीतिअनुसार हामीले त्यो लगानी भिट्याउने कोसिस गर्यौँ भने त्यो लगानीलाई सुनिश्चित गर्यौँ भने त्यसबाट आम रूपमा चाहिँ अन्य देशहरूका चाहिँ आएर आम संसारलाई चाहिँ त्यो अपुग्छ भन्ने एउटा किताब छ रेडियो नेटवर्क अभ्यास र र स्थानीय प्रभाव भन्ने यसमा चाहिँ एउटा कुरा आएको छ भने रेडियोहरूले दिने सामग्री चाहिँ था। जातीयता र धार्मिक कार्यक्रमहरूमा श्रोता हुँदै नभए पनि पैसाका कारण चाहिँ हामीले सामग्री बजाउनुपर्छ भन्ने खालको कुरा आएको छ भनिसकेपछि त यो स्रोतका आधारमा त कार्यक्रम डिपेन्डेन्ट हुँदो नि त मैले भनेको त्यहीँ हो क्या के हामी जहाँ हामीले चाहिँ हाम्रो कानुनै यो मिडियामा हुने कानुनै चाहिँ फराकिलो र हाम्रो देश अनुकूलको बनाउनु पऱ्यो क्या देशमा आउँदो त्यो भयो भनेदेखि त सबै कुरा खुला गर्दा के फरक पर्छ हामीले लगाएको लुगा भारतीय हो भन्ने केही फरक परेको छ लगाएको लुगा चिनको हो भन्ने बित्तिकै फरक पर्ने होइन नि हामी चाहिँ हाम्रो देशको कानुन अनुसार त्यो देशको संविधान अनुसार एनअनुसार चल्यौं र त्यो अनुसार गयौँ भने त कसैको लगानीले कुनै फरक पार्दैन मात्रै त्यहाँनेर हुनु पर्यो हामी त्यो देशको त्यो देशले हाम्रो नेपालको नीति र कानुन मान्ने चाहिँ गरी लगानी भित्त्याउने कोसिस गरौँ म शेरबहादुर भुजेलजीसँग जान्छु उहाँ चाहिँ अब मैले अलिकति जोडिने जनजाति समुदायबाट पनि हुन्छ अहिले चाहिँ एकदमै उठेको मुद्दा भनेको समावेशीको मुद्दा हो हामी वैदेशिक लगानीमा गइसकेपछि चाहिँ सबै कुरा समावेशी बनाउनु पर्ने अहिलेको जुन एक किसिमको कुरा उठिरहेको छ त्यसो भइसकेपछि उसले आफ्नै मान्छेहरू राख्ला आफ्नै प्राविधिकहरू राख्ला त्यसो हुँदाखेरि हामीले खोजेको समावेशिता सम्भव छ त्यो भन्दा विदेशी जुन सहयोग गर्ने सहयोगी निकायहरूले इस्युमा मुद्दामा सहयोग गर्ने हुन् होइन मुद्दा नभएको विषयमा उनीहरूलाई सहयोग गर्न चाहँदैनन् यो चाहिँ दातीय निकायहरूको नम्स हुन्छ त्यो हिसाबले गर्दाखेरि चाहिँ अब जातीयताको नारा उठिसकेको बेलामा ना। जातीयताको मुद्दामा उनीहरूलाई सपोर्ट गरेका हुन् र त्यही मुद्दा अनुकूलको रेडियो प्रोग्राम बन्ने र पत्र आउने टिभीमा कार्यक्रम बन्ने भएको पनि होला र हामीले बुझ्नुपर्ने कुरा चाहिँ के भनेदेखि भावनाको कुरा मात्रै गरेर हुँदैन यथार्थ कुरा गर्नुपर्छ र यो आफ्नो अनुकूलमा चाहिँ सहयोगी बन्ने अनि प्रतिकूल हुने बित्तिकै लगानी भयो भनेर बोलेर बनानी कि मानौँ एकछिनको लागि कुनै देशले आएर एउटा घर बनाउने बित्तिकै उसकै गुगा उसकै भक्ति गाएर हामी भन्दैनौँ नि त होला घर बनाउन सहयोग गर्यो भन्ने बित्तिकै हामी उसकै गुङगा गाह्रो बस्छौँ भनेको र अर्को बुझ्नुपर्ने कुरा के छ भनेदेखि जुन सहयोग गर्ने कुरामा भयो नि त हामी दिनुपर्छ नि उसको डिजाइनमा बनाउनु पर्ला उसको केमा फर्मेटमा पनि हामी चल्नु पर्ला र सहयोग गर्दाखेरि चाहिँ हामी स्वतन्त्र रूपमा काम गरेर पाउँछौँ भन्ने पनि हुँदैन नि त्यसमा पनि यो सहयोगमा पनि केही बन्दिजहरू हुन्छन् र यहाँहरूले उठाएको यो समावेशीकरणको मुद्दामा अहिले थुप्रै दाते निकायहरूले सहयोग गरेका छन् मिडिया क्याम्पिनमा सहयोग गरेका छन् र उनीहरूले चाहिँ यो इस्यु समारो सहयोग गरेका हुन् यो अलि जुन मुद्दा जुन इस्यु जुन सवाल उठ्छ र उनीहरूले त्यही सवाल भएको विषयमा सहयोग गर्ने भएको हुनाले यो अलिकति अगाडि बढिआएको होइन जस्तो विदेशी लगानीमा एउटा कुनै सञ्चार माध्यम खुल्यो भनेपछि उसले आफ्नो अब व्यापार मात्रै हेर्छ ऊ व्यापारिक दृष्टिकोणबाट आउँछ अनि त्यसो भइसकेपछि त्यहाँ ते चाहिँ उसले अब आफूलाई चाहिएका मान्छेहरू मात्रै लिला र अहिले हामीले भनिरहेको समावेशीकरणको कुरा त्यहाँ सम्बोधन हुन सक्छ र यो यो चाहिँ हामीले भन्नुभन्दा पनि यो सरकारले भन्ने कुरा हो सरकारको नीतिमा चाहिँ यो भर पर्ने हो सरकारले हाम्रो मिडिया ीतिले सरकारको यो भनौँ न कानुनले देशको कानुनले चाहिँ त्यो सबै पाउँछ भन्दै त कले रोक्न सक्छ र तर हामीले कुरो गरे जस्तै जयन्ताइले अहिले भन्नु भइसकेको छ संविधान एन कानून, नियम निर्देशिकाहरूमा बोली रूपमा आउनु पर्यो सबै विदेशी डायर गराउन अथवा यहाँका स्थानीयहरूलाई सहभागिता गराउन पर्ने होला केही दक्ष मान्छेहरू अमरले होला तर यहाँ भएका मान्छेहरू जनशक्तिलाई पनि प्रयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ नीतिमा आउनु पर्यो हामीले बोल्दैमा चाहिँ त्यो हुने कुरा होइन हामीले पनि विदेशी लगानीलाई कानूनसँगै जोडिरहेको जस्तो साथीहरूले भन्नुभयो कानून कड़ा रूपमा बनाउनुपर्छ र कानुन गर्नुपर्छ भन्नुभयो म राजेन्द्रजीले अघि भनेको कुरा जोड्न चाहन्छु कि चीनमा लगानी भित्रिएको कुरा चीनमा दुई हजार दसमा लगानी भित्र कुरा उठेपछि सबैभन्दा बढी लगानी भित्राउने मुलुक अहिले चीन भएको छ जबकि दुई हजार नै लगानी भित्रै भारतमा लगानी अलिक कम छ लगानी भित्राएर मात्रै हुँदैन त्यसलाई चाहिँ प्रभावकारी कार्यान्वयन गराउनुपर्छ र हाम्रो देशको कानूनको अवस्था के छ अवस्था के छ हामीले विचार गर्नैपर्छ मेरो विचारमा हाम्रो देशमा कानून बन्छ मात्रै कानून हुँदैन अहिलेको अवस्था त्यो छ हामीले कानून बनाएर त्यसलाई कानून गर्न सकेनौँ भने हामीले कानून बनाउनुको अर्थ पनि हुँदैन र कानून बनाउँछौ विदेशी लगान भित्रौं तर हाम्रो कानूनले त्यो विदेशी लगानीलाई कन्ट्रोल गर्न सक्दैन त्यसपछि त्यो विदेशी मीडियाहरूले हाम्रा देशका चाहिँ प्रपर्टी सम्पत्ति राजनीतिक व्यक्तित्व विचारहरूलाई बेचेर हाम्रो चाहिँ देशको अस्मितामाथि लुट गर्न सक्ने सम्भावना छ कानून बनाउने कुरामा विदेशी लगानी छ किन मीडियामा लगान भित्राउनु हुँदैन भन्नुभयो कानूनूनूनूनून बनाउने कुरामा विदेशी लगान भित्राउनु र मिडियामा भित्राउनु फरक कुरा हो मिडियामा सहयोग हुनु र मिडियामा लगानी गर्नु भन्ने कुरो फरक कुरा हो यो कुरा हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई र उहाँहरूले भन्नुभयो भारत के अरे विदेशी लगानी भन्ने बित्ति हामीले भारत सम्झिनु हुँदैन भनेर भन्नुभयो हामीले विदेशी लगानी भन्ने भारत सम्झेको होइन तर हामीले विदेशी लगानीलाई खुल्ला गर्दाखेरि भारतलाई बन्देज गर्न पनि सक्दैनौ फेरि पनि भारतले त्यसमा लगानी गर्छ भारतले लगानी गरेपछि त्यसको अवस्था के हुन्छ भन्ने कुरा त नेपाल वन र अन्नपूर्ण पोस्ट अथवा आफका हाउसबाट हामीले देखेको छौँ नि त्यस यो कुरालाई हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ अवैध लगानी हुने कुरालाई कन्ट्रोल गर्नुपर्छ कानूनले भन्नुभयो साथीहरूले कानुनलाई नेपालमा कानून गर्ने अवस्था नभएकै हुनाले अहिले हामीले कानून बनाएर लगानी गरिहाल्ने कुरामा पनि हामीले चाहिँ बन्देज गर्नुपर्छ कानून बनाउने कुरा नै बन्देज गर्नुपर्छ भनेर भने संसारका पच्चीसवटा मुलुक गरेको अनुसन्धानले एउटा दुईवटा मुलुकमा मात्रै लगानीलाई विदेशी लगानीलाई समर्थन गरिएको छ बाँकी सबै मुलुकहरूमा विदेशी लगानी प्रति विदेशमा बढेको छ त्यसकारण हाम्रो पनि त्यो विदेशमा बढाउने दिन चाहिँ हामीले ननिम्त्यौं भन्ने मेरो आग्रह गुणस्तरहीन खान अयोग्य भनेर नेपाल सरकारले प्रमाणित गरिसकेको अवस्थामा र प्रतिबन्ध लगाउने जुन तहमा कुरा भइरहेको अवस्थामा कान्तिपुरले विज्ञापनै नदिने भन्ने अवस्थामा अरू ब्रडसिटका नेपाली लगानीका विज्ञापन मा के अरे मिडियाहरूको लागि चाहिँ त्यो बिजनेस भयो सामाजिक उत्तरदायित्व भन्ने चाहिँ स्वदेशी लगानीमा सञ्चालन भएका आम संचार माध्यममा पनि रहेनछ नि त अब क्रान्तिकारी कुरा हामी गर्छौं तर मौका पाइसके पछाडि कान्तिपुरलाई एक्ल्याउने काम त त्यो बेला भयो नि र अर्को एउटा उदाहरण म के दिन चाहन्छु भनेदेखि नेपालीहरूले पनि विदेशमा गएर मीडियाहरू सञ्चालन गर्ने सानो सानो अवसरहरू खोजिरहेको अवस्था हो जस्तो कि कतार संस्करण भनेर कान्तिपुर निस्किन्छ त्यस्तै अरू धेरै ब्रडसितका पत्रिकाहरू अमेरिका भारतबाट पनि प्रकाशन हुने त्यहाँबाट चाहिँ एडिटिङ हुने कुराहरू पनि आइरहेको छ कतारमा कान्तिपुर निकाल्दाखेरि सामान्यतया त्यहाँको धर्म संस्कृति अनुसार कुकुरको तस्बिर छाप्न नपाउने अलिक धेरै उदाङ्गो अलिक धेरै चाहिँ शरीर देखिएका चाहिँ तस्विरहरू छाप्न नपाउने त्यसपछि त्यहाँको धर्म संस्कृति रीतिरिवाज अनुसार चाहिँ सञ्चालन हुने भन्ने कुरालाई ख्याल ख्याल गरेको छ निकालेको छ प्रकाशनहरू गर्न दिएको छ विदेशी लगानी भित्र सबै हेर्दाखेरि चाहिँ अब लगानीलाई पूर्ण रूपमा निस्तेज गरिहाल्नु अवस्था पनि अहिले छैन आजका लागि हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ अब प्रतिबन्ध गरिनुपर्छ भन्ने पक्षको निष्कर्ष के छ त सम्भूहको यो निष्कर्ष होइन है तथापि मलाई लागेको के हो भने मैले पटक पटक भने चीनको प्रसंग चीनमा दुई वर्षभित्र सबैभन्दा धेरै लगानी भित्राउने मुलुक जहाँ एकदमै कानून पनि कड़ा रूपमा बन्ने र कड़ा रूपमा पालना हुने त्यहाँका नागरिक पनि कानूनलाई कड़ा रूपमा मान्ने त्यो देशमा पनि विदेशी लगानीमा लगानीप्रति विषणा बढ़िरहेछ भने नेपालमा कानून बन्ने तर पालना नहुने देशमा विदेशी लगानी भित्राएर त्यसको कार्यान्वयन गर्दा राज्यले राज्यको उपस्थिति देखेला भन्ने कुरामा हामी आशावादी छैनौ त्यस कारण जबसम्म नेपालमा कडा कानून बन्ने यो विदेशी लगानीलाई कन्ट्रोल गर्ने र चाहिँ के अरे कडा कानून बन्ने त्यसको कारण हुने अवस्था जबसम्म हुँदैन त्यति बेलासम्म चाहिँ कुनै पनि हातमा विदेशी लगानी भित्राउनु हुन्न त्यसले चाहिँ राज्यलाई एउटा चाहिँ ठूलो घाटा पुर्याउँछ भन्ने यो भन्नुपर्दाखेरि के भनेदेखि अब यो रोक्नै लगानी भित्र्याउनु पर्छ प्रचुर भन्दा पनि यदि लगानी नबित्याउने भयो भने सरकार बलियो हुनु पर्यो यहाँका मिडियाहरू नेपालका संचार माध्यमहरूको क्षमता विकासमा सरकारले सहयोग गर्नु पर्यो र उसले क्षमता विकासमा महत्वपूर्ण सहयोग गर्नु पर्यो होइन भनेदेखि विदेशी लगानीहरूलाई पनि खुला गर्नुपर्छ तर पनि अब यो कानूनी बिना कानून छाडा कुरा भएन प्रभावकारी कानून बनाएर समुदायलाई कार्यान्वयन पनि गराएर त्यसलाई एउटा नीति एउटा फर्म्याटभित्र चाहिँ बाँधेर चाहिँ गर्नुपर्छ लाग्छ हुन्छ आजका लागि हामी कार्यक्रम तार्किक निष्कर्षको अन्तमा आइपुगेका छौं कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभएकोमा पत्रकार लक्ष्मण खण्डका शम्भू गौतम राजन शिवाकोटी शेरबहादुर भुजेल पत्रकार महासंघका महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्द तथा उद्धव पोखरेललाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद श्रोताहरू तपाईँहरूलाई तार्किक निष्कर्षको आजको अङ्क कस्तो लाग्यो आफ्ना अमूल्य सल्लाह सुझाव लेख्न नबोल्नुहोला यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम तार्किक निष्कर्ष रेडियो सैलुङ सामदाय केफेम एक सय चार मेगा हट तार्किक निष्कर्षका आगामी अङ्कहरूमा कस्ता विषयहरूमा छलफल गर्नुपर्ला यसका बारेमा पनि तपाईँहरूले आफ्नो सल्लाह सुझाव हामीलाई दिन सक्नुहुन्छ आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रमबाट सम्पूर्ण उत्पादन टोलीसहित म अर्जुन विदा हुन्छु तपाईँका आगामी दिन रचनाथ magbonun namaskar